नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम अर्पण समर्पणको व्यवसायमा कार्यक्रम अर्पण समर्पणको व्यवसाय लिएर उपस्थित भइसकेका छौँ प्राविधिक कक्षबाट पनि मलाई साथ मिलिराखेको छ विष्णु र म चाहिँ तपाईँकै लोकसङ्गीतको सहयात्री दिवस मगर सुन्दै हुनुहुन्छ अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थप्लो पाँच मेघाहसँगै इन्टरनेट अनलाइनको डब्लु लगन गरेर विश्वको जनसुकै कुनामा रहेर रह पनि रह रह रह रह रह रह रह कार्यक्रम अर्पण समर्पणको व्यवस्थालाई सुन्न सक्नुहुनेछ कार्यक्रम अर्पण समर्पणको व्यवस्थालाई लिएर हामी हरेक दिन उपस्थित हुने गर्छौँ दिउँसो दुई बजेको अर्पण समाचारपछि करिब करिब तीन बजेसम्म तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय र कार्यक्रममा हामी तपाईँलाई स्वागत गर्छौँ शून्य छप्पन्न पांच तिरसठी तीन सौ बत्तीस रूनी छप्पन्न पांच तिरसठी तीन सौ तेतीस को दुईव बाटो भार हमें बजाने गीत मार्फत आप जनष्ट मित्र समझना संदेश राखना सकूने तेस को लगा दुईटा टेलीफोन नंबर हमने खुलाखा सौ श्री तैकारी रामी नया नया प्रस्तुतिको साथ उपस्थित हुने गर्छौँ कहिले हामी नेपाली फिल्मका गीतहरूलाई कार्यक्रममा स्थान दिन्छौँ भने कहिले लोकदोरी भाकालाई कार्यक्रममा स्थान दिन्छौँ र कहिले नेपाली आधुनिक सुगम सङ्गीतलाई कार्यक्रममा स्थान दिन्छौँ र आजकै यो बसाइमा भने पुराना नेपाली फिल्मका गीतहरूलाई कार्यक्रममा स्थान दिने जमर्को गरिराखेका छौँ तपाईँकै सम्झना सन्देश पनि लिनेछौँ कोही मित्र हुनुहुन्छ कार्यक्रमको सुरुवातमा उहाँलाई म कार्यक्रममा स्वागत गर्छु हेलो हेलो हजुर नमस्कार बोल्दै हुनुहुन्छ सानु आ, आ, सानु कुराक आज सानुजी के हो खाजा खाजा खाजा खानु कि हाम्रो भएको छैन कार्यक्रम सकिएपछि हुन्छ सुन्नु सुन्छ सुन, सुन, मैले माया गर्दै गर्नुहोला आज कार्यक्रममा आउनु पनि भएको सा, छ सम्झना सन्देश राख्न सक्नुहुनेछ सर्वप्रथम त तपाईँहरूलाई धन्यवाद अनि आर्पण परिवारलाई हजुर अनि त्यस पछाडि सीमा मेरो सीमालाई अनि त्यस पछाडि मेरो बुवा मम्मी अनि दाई भाउजू भेनाहरू अनि विदेशमा रहनुहुने भेनाहरू सबैलाई सम्झिन्छ हुन्छ सानोजी कार्यक्रममा आउनुभयो खुसी लाग्यो अहिले पनि नमस्कारे नमस्कार कोराक साथ कुराक्य सानो आउनुभएको थियो आफ्नो आफन्त इष्टमित्रलाई सम्झना सन्देश राखेर रा विदा भइसक्नु भएको छ फेरि पनि कोही मित्र हुनुहुन्छ टेलिफोन सम्पर्कमा हेलो हजुर सचिनजी तपाईँ के गर्नुहुन्छ पढ्दै हुनुहुन्छ कतिमा पढ्नुहुन्छ सचिनजी त्यसो भए यसपालि विद्यार्थी जीवनको फलामै ढोका फोर्ने तत्परमा हुनुहुन्छ अनि कतिको तयारी गरिराख्नु भएको छ त राम्रै भइरहेको छ आज कार्यक्रममा आउनु आउनु भएको छ सम्झना सन्देश कसलाई राख्न चाहनुहुन्छ राजकुमार मेरो साथीहरू राजकुमार आयोस् अनि विदेशमा चरित्र विरोध विकासलाई लगाइदिनु पछि भनेर सुनि नसु सम्पूर्णको लागि हुन्छ सर कार्यक्रममा आउनुभयो खुसी लाग्यो अहिले पनि इच्छुन्छौँ नमस्कार ति बेला मनरीबाट सचिन तामाङ आउनुभएको थियो आफ्ना आफन्त इष्टमित्रलाई सम्झना सन्देश राखेर रा। विदा भइसक्नु भएको छ शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिसको दुईवटा बाटो हामीले खुल्ला गरिराखेका छौँ तपाईँ कार्यक्रममा आउँदै गर्नुहोला अब पनि कार्यक्रममा एउटा मिठो नेपाली फिल्मका गीत सुन्छौँ र त्यसपछि फेरि कार्यक्रममा उपस्थित हुने नै छौँ बादे झरी हामी मानौ भएर मानवताको काम लाग्ने स्वात्व छ हाम्रो हृदय आफ्नो मात्र भलो चिताउने धिकार छ हाम्रो जवानीलाई धिकार छ हाम्रो जवानीलाई sikhon se ha milai peh milai mujh na sikhon se ha milai angalo yo maya ko pailaudai vishwas ma patna sikhon angalo yo ही विश्वासमा बाँच्न सिकाउ ठ साङ्गीतिक आवाजपछि तपाईँलाई फेरि पनि स्वागत गर्न चाहन्छु कार्यक्रम अर्पण समर्पणको व्यवसायमा कार्यक्रम अर्पण समर्पणको व्यवसाय सुनिराख्नु भएको छ सामुदायिक रेडियो रेडियो अर्पण एक सय इन्टरनेट अनलाइनबाट पनि हामीलाई सुनेर भएको छ डब्लु रेडियो अर्पण डट कम डट एनपी लगन गरेर विश्वको जुनसुकै कुनामा हारेर पनि प्राविधिक मित्रबाट मलाई विश्वले सहयोग गरिराख्नु भएको छ भने तपाईँकै लोकसङ्गीतको सहयात्री म मगर पनि कार्यक्रम कस्तो थाहा लागिराखेको छु कोही मित्र हुनुहुन्छ टेलिफोन सम्पर्कमा उहाँलाई म कार्यक्रममा स्वागत गर्छु आफ्नो सम्झना सन्देश राख्नको लागि कोही मित्र हुनुहुन्छ टेलिफोन सम्पर्कमा हेलो नमस्ते हजुर कहाँबाट हुनुहुन्छ सबिनाजी ना के कस्तो छ पोखरातिरको नयाँ नलो खबर एकदम शीतल महसुस गरिरहनु भएको छ पानी परेको खुबै मनपर्छ कि क्या सबिनाजीलाई मनपर्छ धेरै पानी परेको पानी परेको छ ए अनि खास खानु भयो कि नै अब साततिर हाम्रो भएको छैन कार्यक्रम सकेपछि हुन्छ होला हाम्रो चाहिँ एकैचोटि भइहाल्छ नि सबिनाजी कार्यक्रममा आउनु भएको छ सम्झना सन्देश राख्न सक्नुहुनेछ आज मेरो एउटा साथीको बर्थडे छ होइन शरी थियो खुसीलाई एकदम एकदम हर्दी हेप गर्दै भन्छु अनि त्यसपछि मेरो बाबा अनि मम्मी अनि सबैजना म घर आएन भनेर गाली गर्नु भएको छ कि नेक्स्ट मन्थ आउँछु बाबा पनि भन्छु अनि सबै अनि हजुरहरू सबैजनालाई अनि म एक दसैँ चिन्नुहुन्छ सब साथीहरूलाई मिस्टेट हो भन्न चाहन्छु हुन्छ सबैलाई चाहिँ कार्यक्रममा अरू बुझ्नु खुसी लाग्यो अहिले पनि छुट्टिन्छौँ नमस्कार यति बेला पोखरा बाट्य सबिन थियो आफ्नो आफन्त इष्ट मित्रलाई सम्झना सन्देश राखेर रा विदा भइसक्नु भएको छ कार्यक्रम अर्पण समर्पणको आजको बसाइमा भने पुराना नेपाली फिल्मको सुगम सङ्गीतलाई कार्यक्रममा स्थान दिन्छौँ तपाईँलाई थोरै भए पनि मनोरञ्जन दिलाउने कोसिस गर्छौँ तपाईँ आफ्नो घरपरिवारदेखि टाढा गएर बस्नु भएको छ सम्झना सन्देश राख्न मन लागेको छ भने दुईवटा टेलिफोन नम्बर हामीले खुल्ला गरिराखेका छौँ शून्य छप्पन्न र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिसको दुईवटा मिठा मिठा नेपाली फिल्मका गीतहरू बजाएर तपाईँलाई थोरै भए पनि मन मनोरञ्जन दिलाउने कोसिस पनि गरिराखेका छौँ तपाईँ अर्पण समर्पण व्यवसाय सुन्न सक्नुहुनेछ सा। सामुदायिक रेडियो रेडियो अर्पण एक सय चार इन्टरनेट अनलाइनबाट पनि हामीलाई सुनेर साथ दिन सक्नुहुनेछ सा। कार्यक्रम अर्पण समर्पण व्यवसाय लिएर हामी हरेक दिन उपस्थित हुने गर्छौँ दिउँसो दुई बजेको अर्पण समाचारपछि करिब करिब तिन बजीसम्म तपाईँकै सम्झना सन्देश लिनको लागि कोही मित्र हुनुहुन्छ आफ्नो सम्झना सन्देश राख्नको लागि उहाँलाई म कार्यक्रममा स्वागत गर्छु हेलो नमस्कार आराम हुन्छ आरामै छु मेघनाथजी धेरै दिनपछि आउनुभयो नि त तपाईँ पनि हो अनि के कसरी बिताइरहनु भएको छ मेघनाथजी हो अनि खासो खानु भयो कि सँगै बसेर खानुपर्छ पक्कै पनि पक्कै पनि म आउँछु मेघनाथजी तपाईँ फेरि पक्कै पनि म आउने बित्तिकै मेघनाथजी परे भाग्नु त भएन नि मलाई पनि थाहा छ मेघनाथजी तपाईँ राम्रो मान्छे हुनुहुन्छ भनेर अनि कार्यक्रममा आउनु भएको सम्झना सन्देश राख्न सक्नुहुनेछ धन्यवादहरूलाई मेघनाथ पनि भनेर सम्पूर्ण जी आउनु घनाथ नेन्त इष्ट्रलाई सम्झना सन्देश राखेर विधा भइसक्नु भएको छ फेरि पनि कोही मित्र हुनुहुन्छ कहाँबाट हुनुहुन्छ परसा परसा आजूर, आजूर। आ जी दिन अनि को किन त्यो यति ढिला विज्ञानी खाने हो हुन्छ कार्यक्रममा सम्झना सन्देश राख्न सक्नुहुनेछ सर्वप्रथम विष्णु दादालाई अनि अरू विपश दादालाई हजुर अनि अर्पणको सम्पूर्ण हल अर्पण युनिटलाई अनि आज भन्नुपर्दाखेरि नेपालको श्रष्ट अरुण थापा दाई जित्नु भएको आज सोह्र वर्ष पुग्नु भएछ उहाँको सम्झना र उहाँकोलाई श्रद्धाञ्जली दिँदै उहाँलाई धेरै धेरै श्रद्भावपूर्ण uh -huh. श्रद्धाञ्जली छ उहाँको एकदम मिठो मिठो गीतहरूलाई एकदम मन मनपर्छ अनि uh -huh. मेरो पश्चावासीलाई हुन्छ विज्ञानजी कार्यक्रममा आउनुभयो खुसी लाग्यो अलिन्छौँ नमस्कार यति बेला विज्ञान श्रेष्ठ आउनुभएको थियो आफ्नो आफन्त इष्ट सम्झना सन्देश राखेर विधा भइसक्नु भएको छ भने कार्यक्रममा एउटा पुरानो नेपाली फिल्मको गीत राख्छौँ त्यसपछि फेरि कार्यक्रममा उपस्थित हुन्छौँ हामी जी सौ मौसम धाकू जवानी मोटू मेरू दुखना थालों झान मेरू सुखना नी के हो ना माया को खती माया को खती संसार पाए जस्तो तिमी पाता संसार पाए जस्तो तिमी पाता के हो ना भाना ना, ना या को हो ना या को हो रेडियो आरपाण यो छोटो व्यवसायिक विश्रामपछि तपाईँलाई फेरि पनि स्वागत गर्न चाहन्छु कार्यक्रम अर्पण समर्पणको व्यवसायमा कार्यक्रम अर्पण र समर्पण के व्यवसाय सुनिराख्नु भएको छ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय इन्टरनेट अनलाइनको डब्लु डब्लु डब्लु डट रेडियो अर्पण डट कम पनि सुनिराख्नु भएको छ कार्यक्रम अर्पण समर्पण के व्यवसायमा तपाईँकै सम्झना सन्देश लिन्छौँ हामी र तपाईँलाई मिठा अलि फिल्मका सुगम सङ्गीत पनि कार्यक्रममा स्थान दिन्छौँ र तपाईँलाई थोरै भए पनि मनोरञ्जन दिलाउने कोसिस पनि गर्छौँ तपाईँले कार्यक्रम अर्पण समर्पण के बच्चा हरेक दिन सुन्न सक्नुहुनेछ दुई बजेको अर्पण समाचारपछि करिब करिब तिन बजीसम्म तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार थुप्रो आफ्नो आफन्त घर परिवारदेखि गएर बस्नु भएको छ सम्झना सन्देश राख्नु मन लागेको छ भने दुईवटा टेलिफोन नम्बर हामीले खुला गरी छौँ शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिसको हामीले खुल्ला गरिराखेका छौँ तपाईँ आउन सक्नुहुनेछ आफ्ना आफन्तजन घर पपाईँका सम्पूर्ण प्रियजन मित्रहरूलाई सम्झना सन्देश पनि राख्न सक्नुहुनेछ कार्यक्रमको आजको बसाइमा भने पुराना नेपाली फिल्मका सुगम सङ्गीतलाई कार्यक्रममा स्थान दिइराखेका छौँ मिठा मिठा नेपाली फिल्मका गीतहरूलाई कार्यक्रममा स्थान दिएर तपाईँलाई थोरै भए पनि मनोरञ्जन दिलाउने कोसिस पनि गरिराखेका छौँ र कार्यक्रममा हरेक दिन हामी नयाँ नयाँ प्रस्तुतिको साथ उपस्थित हुने गर्छौँ अभी कहीं फिल्म के गीत बजाऊ ने कहीं आधुनिक गीत बजाऊ कहीं लुकदोरी भाका कार्यक्रम में स्थान दिशो भी आज को योग मंगलवार एवसायी में पुराना ने फिल्म का सुगम संगीत कार्यक्रम में स्थान दशिशना संदेश तक दुईटा टेलीफोन नंबर हमने खुलाखन्नी छप्पन पांच तिरसठी तीन सौ बत्तीस रून्य छप्पन्न पांच तिरसठी तीन सौ तेतीस को बाट हमने खुलाखाउ तारी कार्यक्रम में एटा मीठने फिल्म को गीत राख रही फिर कार्यक्रम में उपस्थित होने नहीं का को बर्थेमा भन्ने <स्थागेविया> यो गीत राख्यो नेपाली फिल्म अजमभरि नाताबाट हामीले पृष्ठभूमिमा राखिसकेका छौँ कार्यक्रम अर्पण समर्पणको व्यवसायमा कार्यक्रम अर्पण र समर्पण व्यवसायबाट विदा भएर जाने बेला भइसकेको छ यतिन्जलसम्म सामुदायिक रेडियो रेडियो अर्पण एक सय इन्टरनेट अनलाइनको डब्लु डब्लु डब्लु डट रेडियो अर्पण रहेर पनि कार्यक्रम अर्पण र समर्पण के व्यवसाय सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद र फोन गर्ने साथीहरू हुनुहुन्थ्यो कुराक साथबाट सानो मनहरीबाट सशिन तामाङ पोखरा भाट्य सबिना रनपा भाट्य मेकनाथ ने अन्तिममा फोन गर्ने साथी पर्सा साथ भाट्य विज्ञान श्रेष्ठले फोन गर्नुभएको थियो फोन गर्नेप्रति म निकै नै आभारी छु र तपाईँलाई र तपाईँको रेडियो सिडसम्म पुऱ्याउने प्राविधिक मित्रलाई पनि प्राविधिक मित्र विषयलाई पनि धेरै धेरै धन्यवाद भन्दै तपाईँकै लोकसङ्गीतको सहायत्री म दिवस कार्यक्रम अर्पण समर्पण व्यवसायबाट ओजेल पर्छु नमस्कार चंगी हरियाली मुसु मुसू हास फुला लजाऊ दे डाली डाली बर्बी बा अर्ण एक